और पर टाइम अपराह्न को चार बजे अपराह्न को चार बजे मनोरंजन का लगी सुनो हजरा खबर को मा। Multi Academy, रा टेस्ट ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगडेमी खनी चार नारायणी डेवलपमेंट बैंक मधी मोबाइल नंबर अन्बे चार बावन्न छालीस एक चौहत्तर और अन्नबे चार तिरपन्न पैंतालीस शून्य चौदह नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूब्लु बाट रेडियो अर्पण डट कमबाट संसारभरै के साथ सुनिरहनु भएको अपरान्न चार बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल खबर विस्तारमा चितवनको पदमपुरमा महिलाहरूले सञ्चालन गरेको साना किसान कृषि सहकारीको विषयमा स्थानीय बीच झडप भएको छ झडप नियन्त्रणमा लिन गएका दुई प्रहरी सहित तीनजना घाइते भएका छन् घाइते हुनेहरूमा प्रहरी सायक हवलदार रामलाल भगत र स्थानीय दिपापुरी रहेका छन् घाइतेहरूको चितवनको भरतपुरमा उपचार भइरहेको छ झडपका क्रममा बाह्रजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यले रत्नगरले जनाएको छ कार्यले हालै खरिद गरेको जग्गाको विषयमा शेयर सदस्यहरू दुई पक्षीमा विभाजित भएपछि झडप सिर्जना भएको स्थानीयले बताएका छन् असन्तुष्ट पक्षीले आज सहकारीमा ताला लगाउने क्रममा झप भएको बताइएको छ झडपका क्रममा सहकारीको भवनमा समेत क्षति पुगेको र अहिलेसो क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ दुई हप्ताअघि असन्तुष्ट पक्षीले लगाएको ताला हिजो संस्थापन पक्षीले फोरेको थियो ताला फोरिएरेपछि असन्तुष्ट पक्षहरू आज पुनः ताला लगाउन जाने क्रममा झडप भएको प्रहरीले जनाएको छ स्थानीय विष्णु सेन्खडाले असन्तुष्टहरूले बाहिरी व्यक्तिहरूलाई संलग्न गराएर झडपको स्थिति सृजना गरेको आरोप लगाउनु भएको छ असन्तुष्ट पक्षहरूले भने जग्गा खरिदको विषयमा सेयर सदस्यहरूलाई जानकारी नै नगराए एकलौटी गरेकाले यो अवस्था आएको जनाएको छ समस्या समाधानका लागि अहिले चितवनमा बैठकको तयारी गरिएको प्रहरीले जनाएको छ नौलप्राचीको राकाचुली गाविस एउटा नम्बर चन्दनटार गाउँमा हिजो दिउँसो गएको पहिरोमा पनि बेपत्ता भएका केही घरका पाँच परिवार मध्ये दुईजनाको शव आज फेला परेको छ बेपत्ता भएका साठी वर्षीय धनबहादुर राहीका परिवार मध्ये निस्का छोरा बाइस वर्षीय फुलमान र दस वर्षीय नातिनी बिमलाको शब अरूण खोलाले बगाएर ल्याएको अवस्थामा आज पर्सौनी गाविसको आठमा फेला परेको प्रहरीले जनाएको छ धनबहादुर सहित बेपत्ता भएका निस्का नाति नातिनाहरू दस कविता र छ वर्षीय तिलचन्द्र को अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक एवं निमित प्रहरी प्रमुख प्रकाश राणा भटले बताउनु भएको छ पहिरो जाँदा बेपत्ता धनबाद रहेको घरसहित सात घर पहिरोमा पुरिएका थिए घटनास्थल राजमार्गको नयाँ चालिस किमिमिटर उत्तरतिर पहाड़ीमा रहेको छ स्व क्षेत्रमा हिजो गएको प्रहरीको उद्धार टोली आज बिहान मात्र घटनास्थलमा पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी नायक उपक राणा भाटले बताउनु भएको छ संसार सम्पर्क हुन कठिन भएकाले आज साँझसम्म क्षतिको विवरण आउने नलप्रासी प्रहरीले जनाएको छ एकीकृत नेकपा माओवादीको नेता बाबुराम भट्टराईले केही क्रान्तिकारीहरूले अहिले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रवादी देख्न थाल्नु विडम्बनापूर्ण भएको बताउनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्थे भट्टसाईले गणतन्त्र बिनाको राष्ट्रियताको कुरा गर्नु टाउको बिनाको शरीर भएको टिप्पणी गर्नुभएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य मुलुकलाई निकासा दिन पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि सहकारी गर्न सकिने अभिव्यक्ति दिएपछि भट्टसाईले यसो कुराको घुमाउरो पारमा खण्डन गर्नुभएको हो नेपाली कंग्रेस का केन्द्रीय सदस्य किशोर सिंह राठौर ने राजतंत्र को बारे में विचार करने बेला बताउनु भएको छ आज नेपाल प्रेस युनियन चितवनले नारायणखोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लारोईले कंग्रेसले विश्वास गर्न छाडेका तीन राजतन्त्रको अन्त्य भएकाले त्यसमा विचार नहुने स्पष्ट पार्नु भएको छ केही दिन अघि कंग्रेस नेता शासंक कुईराल, सुशाङ्क कोइरलाले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कंग्रेसले राजतन्त्रका बारेमा विचार गर्न सक्ने धारणा राखेका सम्बन्धमा उहाँले कड़ा आलोचना गर्नुभएको छ कंग्रेसलाई राजतन्त्रले विश्वास छाडेपछि कंग्रेसले पनि राजतन्त्रको विश्वास गर्न छाडेको उहाँको भनाइ थियो नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका राठौले नेविसंग चितवनको विवाद केन्द्रले छुट्टै टुङ्ग्याउने जानकारी दिनुभएको छ उहाँले अहिले चितवनमा रहेका कुनै पनि संघका पदाधिकारी वैधानिक नभएको दावी पनि गर्नुभएको छ सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाले अवैध रूपमा ल्याएको बिस लाख रुपियाँ बराबरको तिन सय उनासत्तरी बोरा गुट्ठा बरामद गरेको छ सुराकीको आधारमा सीमा सुरक्षा काले धनुषाबाट गएको मोबाइल गस्ती टोलीले सोमबार राति जनकपुर नगरपालिका साथमा रहेको रामचन्द्र शाहको गोदामबाट खुट गुट्ठा बरामद गरेको हो बरामद गरिएको गुट्ठा राजस्व अनुसन्धान कालय पथलैयामा बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यले धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक सुवर्ण थापा मगरले जानकारी दिनुभएको छ र थाइल्याण्डमा भएको एक सड़क दुर्घटनामा उन्नाइसजनाको मृत्यु भएको छ भने बेस घाइते भएका छन् आज बिहान साराबुरी प्रान्तमा एउटा बस र मालबाग ट्रक ठोकिँदा दुर्घटना भएको बीबिसीको अनलाइनले उल्लेख गरेको छ मृत्यु हुनेमा सबैजना बसका यात्री रहेको समाचारमा जनाइएको छ दुई तलले रहेको बसमा कतिजना यात्री थिए भन्ने खुलाइएको छैन प्रहरीले ट्रकका चालकलाई पनि नियन्त्रणमा लिएको छ हवस् त अपरान्ह चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदाभँ नमस्कार